नमस्कार उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै अछुत घिमिरेको स्वागत छ श्रुति सम्वेकमा विगत केही सातादेखि हामी हरेक मङ्गलबार हरमन हेस्यको उपन्यास सिद्धार्थको वाचन सुन्दै आएका छौं सिद्धार्थलाई नेपालीमा सुशील शर्माले अनुवाद गर्नुभएको हो यो उपन्यासको पाँचौं श्रृङ्खलासम्म हामीले गएको साता सुन्यौं पाँचौं श्रृङ्खलासम्म सुन्दा सिद्धार्थमा धेरै परिवर्तन आइसकेको छ अब सिद्धार्थले के गर्लान् र उनको जीवन कसरी अगाडि बढला सुनौ हरमन हेस्यको उपन्यास सिद्धार्थको छैठौं श्रृङ्खला पृष्ठ एक सय पनि कामा स्वामीलाई किसिमका चिन्ताहरू थिए कहिले आफू कहाँ पर्याप्त भण्डारण गरिएका सामानहरूको बजार भाव एक्कासी कहिले निकासी गरिएका सामानहरूबीच बाटोमै हराउँदथ्यो कहिले उनका ऋणीहरू सहर छोडेर बेपत्ता हुन्थे कामा स्वामीले आफ्नो सहकर्मीको निश्चिन्त शान्त र धैर्यका साथ काम गर्ने शैलीको कहिल्यै अनुकरण गर्न सकेनन् उनले चाहेर पनि कहिले सिद्धार्थलाई आफूले समेटिराखेका चिन्ताहरूको भागीदारी बनाउन सकेनन् कामा स्वामी चाहिँ निद्रामा समेत प्रायः आफ्नो निधारका चाउहरूलाई गाडा तुलाएर छटपटाइरहेका हुन्थे एक दिन पुरै कुरामा कामा समीले सिद्धार्थलाई भने तिमीले जे जति सिक्यौ सब मबाटै सिक्यौ प्रत्युत्तरमा सिद्धार्थले भने यस किसिमको हास्यास्पद कुरा कहिले नगर्नुहोस् कामा समी महुँदै तपाईँलाई मैले यति मात्र सिकेँ कि एक टोकरी माछाको कति पैसा पर्छ र चा। कुन चाहिँ ऋणीलाई कति ब्याज अठ्याउँदा ठिक हुन्छ बस तपाईँको मस्तिष्कको कार्यक्षमता यति मात्रै हो यसबाहेक स्वच्छ एवं पारदर्शी विचार गर्ने क्षमता वा पारदर्शी दृष्टिकोण भनेको के हो तपाईँलाई थाहा छैन बस यति लामो समय सँगसँगै काम गरिसक्दा पनि तपाईँले मबाट यी कुराहरू सिक्न सक्नुभएन अझै पनि म तपाईँसँगै छु र यदि सिक्न सक्नुहुन्छ भने तपाईँको हातमा अझै पनि मबाट सिक्ने अवसर छ सिक्नुहोस् व्यापार में संलग्न भई रह को पृष्ठभूमि में सिद्धाथ को अभिप्राय केवल येमात्रो उन्नी कमला मन में रह पैसा को तृष्णाला तृप्ति दिन चाहे तर उनको कमाई कमला अपेक्षा करने परिणाम को तुलना में अत्यधिक होने गदे हो। इसक मानसर को कथित साजिक जीवन के संदर्भ में उन्नी आपू व्याप्त रहकर अनज्ञतामूल चाहन्थे मानसर का काम समस्या खुशी मूर्खता आदि संपूर्ण कुराप्रति उन्नी इसभंदा अरे हदसम अनभिज्ञ थे यसर्थ उनी यहाँ यी सब कुराहरूलाई बडो सहानुभूतिपूर्वक उत्सुकताका साथ निहाल्ने गर्थे यहाँका मानिसहरूसँग मित्रतापूर्ण सम्बन्ध स्थापित गर्न सजिलो छ यस्तै हरेक व्यक्तिसँग सहजै वार्तालाप गर्न सकिन्छ र सरलताका साथ प्रत्येक व्यक्तिबाट केही न केही कुरा सिक्न सकिन्छ यहाँका मानिसहरूको जीवन वास्तवमा अत्यन्त सरल छ तथापि स्पष्ट एवं पारदर्शी दृष्टिको अभावमा अति सामान्य समस्याहरू पनि अति विकराल रूप लिएर यिनीहरू सामु तिर्सिने गर्छन् यिनै विभिन्न मानिसहरूसँग स्थापित हुने सम्बन्धहरूबीच व्यक्तिको आफ्नो वास्तविक छवि प्रतिबिम्बित हुन्छ र कुनै पनि व्यक्तिलाई आफ्नो स्तर थाहा पाउन कुनै न कुनै तुलनात्मक आधारको आवश्यकता पर्दछ सिद्धार्थ अचेल प्राय सोच्ने गर्दछन् श्रवणकालमा म यी सब कुराहरूबाट वञ्चित रहेँ उनी यहाँका मानिसहरू वास्तवमा लडकपनमै रुमलिरहेको देख्दै थिए कतिपय मानिसहरूको जीवनशैली त जनावरको भन्दा पनि निम्न स्तरको थियो यस किसिमको जीवनशैली देख्दा सिद्धार्थको मनमा सहानुभूति जाग्दथ्यो र साथै कहिलेकाहीँ तिरस्कारपूर्ण भाव पनि जाग्ने गर्दथ्यो मानिसहरू जे जस्तो परिस्थितिमा बाँच्छन् त्यसप्रति अभ्यस्त भइसकेका हुन्छन् एकाकार भइसकेका हुन्छन् यसर्थ अलिकति प्रयत्न गरेको खण्डमा प्रतिकार गर्न सकिने दूषित परिस्थितिलाई पनि प्रतिकार गर्दैनन् सिद्धार्थले देख्दै थिए मानिसहरू सकिन सकी परिश्रम गरिरहेका हुन्छन् अति क्षुद्रतम कुराहरूमा रुमलिएर जीवनमा अमूल्य क्षणहरूको अपव्यय गरिरहेका हुन्छन् पैसा र पैसाको आधारमा समाजमा जमाउने आकांक्षा र सम्मान पाउने अभिलाषा जुन कि वास्तवमा भ्रामक धारणाहरू हुन् उनले अति क्षुद्रतम कुराहरूमा मानिसहरू बेसी द्वन्द्व भइरहेको पनि देखे एकले अर्कालाई लान्छना लगाउँदै झगडा गरिरहेको पनि देखे त्यस किसिमका पीडाहरूमा विलाप गरिरहेका पनि देखे जुन किसिमका पीडाहरूलाई श्रवणहरू हाँसेर उडाइदिने गर्छन् वियोगको नाममा छटपटाइरहेकाहरू पनि देखे जुन कि वास्तवमा श्रवणहरूले अनुभूति गरेकै हुँदैनन् सिद्धार्थ आफूसम्म जस्तो सुकै प्रस्ताव वा परिस्थिति लिएर आएका व्यक्तिलाई पनि तटस्थ भावले स्वागत गर्ने गर्थे उनी तन्ना बेच्न आउने व्यापारीलाई पनि स्वागत थियो कोही ऋणको खोजीमा आउँछन् भने पनि स्वागत थियो कोई मगंत मग्ने अभिप्राय घंटौसम आपको गरीबी को गाथा सुनावना आने स्वागत थी मुन त भौतिक संपत्ति को सदर्भ में एटा श्रवण के भाग भयावह करीबी कसले भोगिक हो रोबार ने मूल खंबा को रूप में रहकर किशोर होते चाहे तोरा हो बेचना आया गरीब युवक होस् वारी वा जुंगा खोरीदिने हजाम होस् उबला कने भेदभाव नगरिकन मन खोले एक सामान व्यवहार करे दिनह अनेकौ कि मानस भेटना आंथे तेमधे कोई कारोबार के संदर्भ में आया हथे कोई उनोखा द कोई उन्नीट सहानुभूति बटुलन आया हं कोई उनका क्रुरा चुन्न मात्र आ कोई उन्नीस सलाह माग आया हे मानस राखा अपेक्षा अनुसार उन्नी कसैला सलाह कसानुभूति कसला उपहार दिए पठाथे केवल ठग्नेयत ले रुपचाप ठगार पठादे तस्ते क्रम में कामास्वामी दिन हो उनका अपने व्यक्तिगत समस्या सुनावना आंथे कहींबार में अपेक्षित लाभ ना रिस पोखना आंथे सिद्धार्थ कहीं कामास्वामी व्यवहारप्रति आश्चर्य होते तो कहीं उनको व्याकुल मनस्थित बुझने प्रयत्न करते बड़ो ध्यानपूर्वक उनका क्रा सुन्थे मन लायक भैसम का उनका क्राथे आवश्यकता अनुसार उन उचित सलाह भी दे तर कहीं कामास्वामी बहक अति अनावश्यक थे त्यस्तो अवस्थामा सिद्धार्थ आफ्नो ध्यान अन्य कुनै व्यक्तितिर केन्द्रित गर्दथे जो उनलाई भेट्नका निम्ति कुरिरहेका हुन्थे यी सम्पूर्ण कुराहरूमा सिद्धार्थ ते त्यति नै आबद्ध थिए जति आबद्ध कथित सामाजिक मानिसहरू हुने गर्दथे फरक यति मात्र हो कि कथित सामाजिक मानिसहरू आफ्नो आबद्धताप्रति सजग हुँदैनन् तिनीहरू जुन कुरामा आबद्ध हुन्छन् त्यसैमा हराउँछन् र एकाकार हुन्छन् तर सिद्धार्थ आफ्नो प्रत्येक क्रियाकलापप्रति पूर्णतः सजग थिए उनी प्राय सोच्ने गर्दथे विगतमा म ब्रह्म र ईश्वरको परिकल्पनासँग आबद्ध थिए आज म पृथक विषयमा आबद्ध भएको छु यो आबद्धता त्यस बेलाको वर्तमानको वास्तविकता थियो भने यो आबद्धता यस बेलाको वर्तमानको वास्तविकता हो तर यी दुवै सत्य होइनन् सत्य भन्नु र वास्तविकता भन्नु दुई भिन्दा भिन्दै कुरा हुन् यो भिडभाड र भागदौडको वातावरणबीच पनि उनको अन्तरात्माको आवाजले उनलाई प्रायः सजग गराइरहेको हुन्थ्यो जे कुराहरूमा उनी आबद्ध भइसकेका थिए त्यसमा उनको मौलिक अस्तित्व घोलिन नपाओस् तर कहिलेकाहीँ यो भिडभाडको कोलाहारपूर्ण वातावरणमा अन्त्य आत्माको त्यो मधुरो मिठो आवाज अलिक दमित भएको जस्तो महसुस पनि हुन्थ्यो यसर्थ कहिलेकाहीँ उनले यापन गरिरहेको वर्तमान भ्रामक जीवनले प्रदान गर्ने भ्रामक खुसी र भ्रामणक उपलब्धिहरूमा उनको मनस्थिति पनि एउटा सामान्य मानिसको सम्मान हुने गर्थ्यो जीवनको वास्तविक सत्यता उनको आसपास छरिएर रहेका हुन्थे तर त्यसलाई हेर्न उनको दृष्टि असक्षम रहन्थे त्यस्तो चाहिँ कहिलेकाहीँ मात्र हुने गर्दथ्यो अन्यथा अधिकांश समय उनको मनस्थिति खेलको मैदानमा भकुण्डो खेलिरहेका खेलाडीको समान हुने गर्दथ्यो जो खेलमा आबद्ध त भइरहेको हुन्थ्यो र दर्शकहरू पनि उनलाई हेरिरहेका हुन्थे सबैले उनबाट मनोरञ्जन लिइरहेका पनि हुन्थे र स्वयं उनी आफै पनि दर्शकहरूबाट प्रतिमनोरञ्जन लिइरहेका हुन्थे तर उनको आफ्नो भनाइ चाहिँ मन चाहिँ खेलको मैदानभन्दा धेरै टाढा कुनै सुदूर स्थानमा अल्झिरहेको हुन्थ्यो किनकि उनलाई थाहा थियो जीवनको वास्तविक सत्यानुभूति गर्नको निम्ति यो स्थान उपयुक्त होइन सत्यानुभूतिको लागि स्वच्छ मनस्थितिको आवश्यकता पर्दछ र स्वच्छ मनस्थितिको लागि स्वच्छ परिस्थितिको तर यो स्थानमा त्यो स्वच्छ परिस्थितिको सम्भावना अत्यन्त न्यून छ कहिलेकाहीँ तटस्थ द्रष्टाको भूमिका निर्वाह गर्नुको साटो सिद्धार्थ आफै पनि मानिसहरूको लड्कापन र मूर्खतापूर्ण क्रियाकलापमा आबद्ध हुन्थे एकाकार हुन्थे सामान्य मानिसहरू समान उनी आफै पनि छुद्र कुराहरूमा अल्चिरहन्थे रमाइरहन्थे जब उनी आफ्नो यो मनोदशाप्रति सजग हुन्थे जस्किन्थे निवास जाने गर्थे कमलाबाट विशेषता उनले सिक्ने विषय थियो सांसारिक प्रेम प्रेमलाभको क्षण उनीहरू बीच भावनात्मक विभाजनका रेखा शेष रहँदैनथे दुवै भावनात्मक रूपमा एकअर्कामा लिनुहुन्थे उनीहरू दुवै एकअर्कासँग विविध विषयहरूमा कुराकानी गर्थे दुवैले एकअर्कासँग आफ्ना अनुभवहरू साट्थे एकले जानेका कुराहरू अर्कोलाई सिकाइदिन्थे दुवैले एकअर्कालाई विभिन्न विषयमा सल्लाह दिन्थे र लिन्थे एकताका गोविन्दले सिद्धार्थलाई जति बुझ्ने गर्दथे त्योभन्दा पनि बढी उनलाई कमलाले बुझ्न थालेकी छिन् तर सिद्धार्थप्रति भावनात्मक समर्पणको तुलना गर्ने हो भने गोविन्द र कमलाबीच धेरै समानता थियो एक दिन कुरै कुरामा सिद्धार्थले कमलालाई भने तिम्रो र मेरो स्वभावमा धेरै सामंजस्यता छ कमला तिमी पनि अन्य व्यक्तिहरूभन्दा भिन्न स्वभावकी छे तिमीभित्र पनि शान्तिको सघनता र भावनात्मक पवित्रता व्याप्त छ सायद यसर्थ नै होला मानिसहरूको भिड़मा तिमी एक्लै पृथक एवं विशेष देखिन्छ्यौ तिमी आफ्नै किसिमका व्यक्तिगत समस्याहरूले तिमीलाई कहिल्यै नकारात्मक प्रभाव पारिरहेको देखिन्न तिमी स्वयं आफू र आफ्नो जीवनप्रति पूर्णत इमान्दार देखिन्छ्यौ जस्तो कि म छु यो सामान्य मानिसहरूमा हुने विशेषता होइन यद्यपि स्वयं आफू र आफ्नो जीवनप्रति इमान्दारी वहन गर्ने सम्भाव्यता सबैमा निहित हुन्छ तथापि त्यो सम्भावनालाई कार्यान्वयन गर्ने क्षमता सबैमा हुँदैन सबै मानिसहरू सजग हुँदैनन् धेरैजसो मानिसहरू व्यवसीमा भाँच्न रुचाउँछन् किनकि व्यवसीमा भ्रामक सुविधा उपलब्ध हुन्छन् सिद्धार्थको कुरामा सहमति जनाउँदै कमलाले भनिन् तिम्रो कुरा केही हदसम्म ठिक तर पूर्ण रूपमा ठिक होइन सजगताकै कुरा गर्ने हो भने कामा स्वामी पनि म जत्तिकै सजग छन् उनलाई शान्तिको त्यो अनुभूति छैन जुन मलाई छ मलाई जुन शान्तिको अनुभूति छ ठिक त्यस्तै प्रकारको शान्ति म बालबालिकाका क्रियाकलापमा देख्ने गर्छु मानिसहरू जति जति वयस्क हुँदै जान्छन् शरीरमा मासुका डल्ला मात्र बढ्दै जान्छन् विचारको पवित्रता भावनाको शुद्धता हृदयको संवेदनशीलता शान्तिका अनुभूति गर्ने क्षमता आदि सम्पूर्ण कुराहरू नष्ट भएर जाँदा रहेछन् कमला अधिकांश मानिसहरू हावाको इशारामा नाच्ने वजनहीन सुकेका पात जस्ता मात्रै हुन् भुइँमा नखसुन जेल हावाको इसारामा उड्छन् र उडानको दम्ब मनमा सङ्घालेर बाँच्छन् यिनै मानिसहरूको बीचमा एकात मानिस पनि छन् जसको तुलना नक्षत्रका तारासँग गर्न सकिन्छ जसलाई कुनै हावाले छुनसम्म पनि सक्दैन उनलाई कसैको मार्ग निर्देशनको आवश्यकता पर्दैन उनी आफै आफ्नो मार्ग पैल्याउन पूर्णत सक्षम छन् हुन त जीवनमा हावाका हल्का प्रवाहबाट हावा प्रभावित नहुने अनेकौं व्यक्तित्वहरूसित मेरो जीवनमा साक्षात्कार भएका थिए त्यसमध्ये मेरो स्मृतिमा अमिर छाप छोड्न सक्षम केवल एकै मात्र व्यक्तित्व हुन्थ्यो त्यो व्यक्तित्व हुनुहुन्थ्यो भगवान् गौतम बुद्ध यो जगतमा उहाँ एक्लो हुनुहुन्छ जो आफूले अनुभूति गरेको सत्य र सुखानुभूतिहरूलाई बाँड्ने अभिप्रायले प्रवचन दिनुहुन्थ्यो उहाँले जे जति गरिरहनु भएको छ सा, सायद ठिकै गरिरहनु भएको छ कुनै पनि व्यक्तिले त्यति मात्रै नै गर्ने हो जति गर्न उनी सक्छन् हजारौं अनुयायीहरूले उहाँलाई पछ्याउँछन् यी सब अनुयायीहरू हावाको हलुका प्रवाह समेतलाई प्रतिकार गर्न नसकेका वजनहीन सुखीका पाचमा हुन् जो स्वयं आफ्नो पद पहिलाउन नसकी मार्ग निर्देशनको निम्ति भगवान्को शरणमा पर्न गएका हुन् तीमध्ये कसैलाई पनि यो थाहा छैन कि जीवनमा सत्यानुभूति एवं सुखानुभूतिको पथ कसैले कसैलाई दिन सक्दैन हरेकले आफ्नो पथ स्वयं आफै पैलाउनुपर्छ पुन तिमीले भगवान् को नाम लियो कमलाले मुस्कुराउँदै सिद्धार्थतिर हेरेर रह भन्यो आज पुनः तिमीमा श्रवण विचार जाग्यो कि क्या हो कमलाको यो टिप्पणीमा सिद्धार्थले कुनै जवाफ दिएन त्यसपछि दुवैले केही बोल्योन् मौनताले दुबैले करकाको शारीरिक दूरीलाई न्यूनतम तुल्याउँदै आलिङ्गनबद्ध भएका थिए अनि विस्तारै उनीहरूबीच स्वाभाविक क्रीडा प्रारम्भ भएको थियो कमलाले क्रीडाको करिब 30 या चालिसवटा सूत्रहरू जानेकी थिइन् उनले एकपछि अर्को गर्दै ती सब सूत्रहरू क्रमशः प्रयोग गर्दै गयन् कमलाको शरीर चितुवाको समान लचिलो थियो उनी आफ्नो शरीरलाई असामान्य प्राय आसनहरूमा समेत राख्न सक्थिन् जो कोही पनि कमलाबाट क्रीडाका सूत्र सिक्न आउँथे उनका सूत्रभित्र निहित अनौठा अनौठा रहस्यमय सुखानुभूतिहरू समेत सिकेर जाने गर्दथे हरेक पटक उनीहरू बीच सम्पन्न हुने क्रीडाको समयावधि लामो हुने गर्दथ्यो उनी विशेषतः सिद्धार्थसँग पूर्णत समर्पित भावका साथ क्रीडा गर्ने गर्दथिन् त्यो क्रीडा अवधिभित्र उनी सिद्धार्थलाई अनेकौं पटक अचम्बित तुल्याउँथिन् कैयौँ पटक थान्थिन् कैयौँ पटक लडाउँथिन् कैयौँ पटक पराजित गर्थिन् सिद्धार्थ पनि उनले जमाउन खोजेको प्रभुत्वको आनन्द उठाउँथे हरेक पटक उनीहरू बीच सम्पन्न हुने क्रियाको समयावधि लामो हुने गर्दथे सिद्धार्थ पूर्णत पराजित र समर्पित मुद्रामा कमलाको अंगाालोमा बाँधिएर उनीमाथि लादिएपछि त्यस पटकको क्रीडा समाप्त हुन्थ्यो त्यसपछि शिर अलि न्युराएर सिद्धार्थको थकित मुहारलाई कमलाले धेरै बिर नियालिन् सिद्धार्थका आँखामा आँखा जुधारो उनले भनिन् आजसम्म मैले तिमी जतिको सक्षम प्रेमी देखेको छै आफ्नो भनाइलाई निरन्तरता दिँदै उनले भनेकी थिइन् अरूका तुलनामा तिमी धेरै शक्तिशाली छौ र साथै लचिलो पनि अनि तिम्रो इच्छा पनि अरूको तुलनामा अत्याधिक छ मैले सिकाएका प्रेमालाभका सूत्रहरूमा तिमी पाराङ्गत भइसकेका छौ सिद्धार्थ कुनै दिन तिम्रो तर्फबाट एउटा बच्चालाई जन्म दिने मेरो इच्छा छ तब म बुढी भइसकौँला र त्यतिञ्जेलसम्म पनि तिमीभित्रको श्रवण जीवित नै रहनेछ सायद मलाई लाग्छ कि जबसम्म तिमीभित्र श्रवण जीवित रहनेछ तबसम्म तिमी मलाई साँचो अर्थमा प्रेम गर्न सक्दैनौ श्रवणहरूसँग कसैलाई पनि प्रेम गर्ने क्षमता नै हुँदैन होइन र सम्भवत तिमीले ठीक भन्यो अलि थकित थी स्वरमा सिद्धार्थले जवाफ दिए मेरो मनस्थिति पनि तिम्रो जस्तै हो, हो। प्रिय कमला तिमी पनि त कसैलाई साँचो अर्थमा प्रेम गर्न सक्दैनौ अन्यथा प्रेमलाई कलाको संज्ञा दिएर अभ्यास गराउन सक्थ्यौ र प्रेम अभ्यास गरेर पाराङ्गत भइने कुरा हो र वस्तुत सांसारिक मानिसहरू जुन मनोदशालाई प्रेमको संज्ञा दिएर त्यसैमा लिन हुँदै जीवन बिताउँछन् त्यस किसिमको मनोदशालाई प्रेमको संज्ञा दिएर लिन भइरहने क्षमता हामी जस्ता मानिसहरूमा हुँदैन किनकि हामी स्वयं आफैलाई झुक्काइरहन सक्दैनौं यसरी स्वयं आफूलाई झुक्काएर आनन्दित भइरहन सक्नु सांसारिक मानिसहरूको विशेषता हो लामो समयसम्म सांसारिक समय जीवनमा रहेर रह पनि वास्तविक रूपमा संसारसँग आबद्ध नभइकन सिद्धार्थको दैनिकी बिताइरहेको का थियो श्रमणकालका कठोर दिनहरूमा उनले आफ्ना इन्द्रियहरूलाई आफ्ना भावनामाथि प्रभुत्व जमाउन सक्षम तुलाइरहेका थिए अपितु कमलाको सङ्गतपछि ती इन्द्रियहरू पुनः सक्रिय भएका छन् यद्यपि उनले धन वैभव र समुदायमाथि प्रभुत्व जमाएर वा इन्द्रियहरूको दासत्व स्वीकार्दै गरिने कथित सुखानुभूति यी सम्पूर्ण कुराहरूको सामना गर्दै उनी अगाडि बढिरहेका थिए तर पनि हृदयको अन्तस्करणमा उनी विशुद्ध श्रमको रूपमा नै कायम गरिरहेका थिए उनी भित्र रहेको श्रवण प्रवृत्ति कमलाको तीक्ष् दृष्टिसाम लुक्न सकेको थिएन उनको जीवन सदैव श्रमणकालमा सिकेका नीतिहरूबाट निर्दिष्ट रहे संसारका सामान्य मानिसहरूसँग उनको जतिसुकै निकटतम सम्बन्ध देखिए तापनि सब उनका लागि सदैव अपरिचित आगन्तुक सम्मान नै रहे उनी आफै पनि सबैका लागि आगन्तुक सम्मान नै रहे पच्ची वर्षों बीतेबीच सिद्धार्थ तो शहर में धनाड्य व्यक्ति के स्थापित भैस रहर के सीमा नजीक को नदी किनार उनको अपने भौतिक सुविधा संपन्न एवं भव्य महल बनाई थे महल को उनको अपने इच्छा अनुरूप को सुंदर उनको सेवा निम्ति कैयों परिचारक नित तो सुविधा संपन्न परिवेश अति स्वच्छंद गति प्रवाहित भैर समयप्रति सजग होने फुर्सद प्राय उ पादन थे त्यो सहरका मानिसहरूबीच सिद्धार्थ सर्वाधिक लोकप्रिय भइसकेका थिए उनको त्यो हवेलीमा प्राय दिनौ अनेकौं पाहुनाहरू आइरहेका हुन्थे त्यसमध्ये कोही पैसा माग्नको निम्ति आइरहेका हुन्थे त कोही सल्लाह माग्नको निम्ति आइरहेका हुन्थे तीमध्ये सबै सिद्धार्थलाई एउटा घनिष्ठ मित्रको रूपमा हेर्ने गर्दथे तर एउटी कमनालाई छाडेर सिद्धार्थको चाहिँ कोहीसँग पनि हार्दिक घनिष्टता थिएन वर्षौं पहिले जब उनी युवा थिए भगवान् गौतम बुद्धसँगको प्रवचन सुनेर उहाँसँगको साक्षात्कार पछि गोविन्दसँग छुट्टिएर जब उनी आफ्नो अनिश्चित जीवन पथमा नितान्त एक्लै अगाडि बढिरहेका थिए तब उनको जीवनलाई प्रभावित गरिरहेका सम्पूर्ण गुरुहरू र ती गुरुहरूबाट उनीमाथि लादिएका सम्पूर्ण सिद्धान्तहरू र भ्रामक रह सम्प्रदायले उनलाई प्रदान गरिरहेका कथित सुरक्षानुभूतिहरू ती सम्पूर्ण कुराहरूबाट पूर्णतः मुक्तिएर बोझरहित मन र नितान्त एक्लो उभिन सक्नुको गौरवानुभूति र त्यसै बेला उनलाई महसुस भएका अपूर्व सुखानुभूति स्वर्गानुभूति र उनकै आत्माबाट प्रस्फुटन भएका सत्योन्मुख निर्देशनका आवाजहरू आज उनले अवलम्बन गरिरहेको यो प्रतिकूल जीवनशैलीका कारण ती आध्यात्मिक उपलब्धिहरू क्रमशः शिथिल हुँदै गइरहेका थिए सामान्य मानिसहरूको क्षमताभन्दा पनि सुदूर सृष्टिको मूल स्रोतसँग साक्षात्कार गर्न सक्ने उनको भावनात्मक क्षमता पनि उनी क्रमशः गुमाउँदै गइरहेका थिए यद्यपि विगतमा उनले गौतम बुद्धबाट आफ्ना पिताबाट ब्राह्मण सम्प्रदायका गुरूहरूबाट सिकेका कतिपय कुराहरू अझै पनि उनको स्मृतिमा संग्रहित थिए जसमध्ये जीवनको वास्तविक औचित्य विचारका उपजस्वरूप प्राप्त हुने भ्राह्मक सुखानुभूतिप्रति मानिसहरू बसीभूत हुनुको मूल कारण ध्यानको उपलब्धि स्वयंभित्रको अहमको रहस्य स्वयं आफूभित्र निहित ईश्वरीय सत्तानुभूति अनि त्यस्तै गरी अनित्य शरीर पनि परोपरिचेतनाको आदि जसरी कुमाले आफ्नो काठको घट्टा घुमाउँदा एकछिन घट्टमाथि लट्ठीको मार छोडिदिन्छ त्यसपछि केही समयका लागि घट्टा आफ्नै घुमिरहन्छ र त्यसको केही समयपछि घुम्ने क्रम क्रमशः मन्द हुँदै अन्तत पूर्ण रोकिन पुग्दछ ठिक त्यस्तै प्रकारले विगत लामो समयसम्म उनले गरिआएका गहन साधनाका उपज उनीभित्र उत्पन्न भएको पवित्र विचार पारदर्शी दृष्टि भेदभावरहित भावनाको गति क्रमशः मन्द हुँदै गइरहेको थियो यद्यपि ती भावनाहरू केही हदसम्म क्रियाशीलता थिए तथापि विगतमा कठिन परिश्रमपछि उनले आर्जका ती सम्पूर्ण क्षमताहरू अतिमन्द गतिमा करिब करिब लुप्त हुने क्रममा थिए बाह्य सांसारिक र भौतिक क्रियाशीलताको आन्तरिक आध्यात्मिक जागरणसँग ज्यादै गौण सम्बन्ध रहने गर्दछन् यसर्थ केवल सांसारिक र भौतिक क्रियाशीलतामा लिप्त रहने व्यक्तिको हृदयमा जीवनको वास्तविक गरिमानुभूतिको क्षमता शून्य प्राय हुन्छन् अहिले सिद्धार्थको स्थिति प्राय यस्तै हुँदै गइरहेको थियो जसरी मरेर सुक्दै गइरहेका रूखका काण्डहरूलाई उष्णताले कुहाउँदै लगिरहेको हुन्छ ठिक त्यस्तै परिस्थितिमा पुराइसकेका थिए सिद्धार्थको हृदयलाई आज उनका आफ्नै सांसारिक क्रियाकलापहरू लिए यद्यपि एकातिर उनी आफूले समेट्दै गइरहेको भौतिक वैभव र सामाजिक प्रभुत्वका सन्दर्भमा नौला नौला अनुभवहरू संकलन गर्दै गइरहेका थिए भने अर्कोतिर तिनै कुराहरूप्रति बसीभूत हुँदै गइरहेका थिए उनको हृदय पनि पाषण हुनुको साथै आत्माको स्थिति पनि सामान्य मानिसहरूको जस्तै थकित बोजिरो र निद्रामय हुँदै गइरहेको थियो कार्यक्रम श्रुति सम्वेकमा अहिले हामीले सुनिरहेको वाचन हरमनसेको उपन्यास सिद्धार्थको बाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला कुरा प्रष्ट विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रोति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न फिल्म स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी आज हरमन हेस्सेको उपन्यास सिद्धार्थको वाचन सुनिरहेका छौ अब यसको बाँकी सुनौ सिद्धार्थ व्यापारको व्यवहारिक नीतिमा पारंगत भइसकेका थिए उनमा पूर्णत व्यापारी प्रवृत्ति आइसकेको थियो सामान्यतया मालिकहरूले आफ्ना नोकरहरूलाई जसरी आधिपत्य जमाएर व्यवहार गर्दछन् ठिक त्यस्तै उनी पनि आफ्ना परिचारक एवं परिचारिकाहरूलाई दबाव दिएर आफूले दिइराखेको पारिश्रमिक असुर हुने ढङ्गले सामन्ती प्रभुत्व जमाएर व्यवहार गर्न थालेका थिए प्राय मन बहलाउन बेस्यालै जाने गर्दथे उनी नित्य अत्तर मिश्रित पानीले नुहाउँथे उनको पहिरन नित्य नयाँ हुने गर्दथे ठाँट र स्वभावमा पूर्णतः धनाड्य प्रवृत्ति आइसकेको थियो उनले विशेषतः आफ्नै लागि खाना पकाउनका निम्ति पाकशास्त्रमा निपुण मान्छेलाई नियुक्त गरिएका थिए अचेल उनी मांसाहार पनि गर्दथे कागिज र हाँसको मासु विशेष मन पराउँथे तामासी आहारका साथै अचेल उनी प्राय जाँडरक्सी पनि सेवन गर्दथे अत्याधिक जाँडरक्सी सेवन गर्नाले उनको स्मरण शक्ति अलिक हुँदै गइरहेको थियो रक्सीकै कारण अचेल उनी आलस्य पनि महसुस गर्दथे जुआ पासा रतरंज खेल्पल उनको दिनचर्या को मुख्य अंश थी सिद्धार्थको शयनकक्ष पनि पूर्णतः विलासितापूर्ण ढङ्गले सजाइएको थियो उनी सुत्ने परङमा नरम गद्दामा मखमली तन्ना हो्याइएको हुन्थ्यो उनको जीवनशैली पूर्णतः विलासितामय थियो श्रमणकालमा अन्य सामान्य मानिसहरूको भन्दा पृथक जीवनशैली यापन गर्नुका कारण उनलाई आफू र अन्य सामान्य मानिसहरूबीच जुन भिन्नता आभास हुन्थ्यो त्यसले अब अक्कडको रूप धारण गरिसकेको थियो यसर्थ चाहे वेश्यालयमा विश्यागमन गरिरहँदा होस् जुवाडीहरू बिच जुवा खेलिरहँदा होस् या अन्य जस्तो सुकै सांसारिक क्रियाकलापमा संलग्न रहँदा होस् उनी आफूलाई पृथक एवं विशिष्ट धान्दथे तसर्थ उनी आफ्ना समुदायका अन्य सहकर्मी सहयोगी र मित्रहरूलाई हिँडेको दृष्टिले हेर्ने गर्दथे सबैको क्रियाकलापहरूप्रति सदैव उपहासपूर्ण प्रतिक्रिया व्यक्त गर्दथे कामा स्वामीलाई जब व्यापारमा कुनै किसिमको घाटा हुन्थ्यो वा उनलाई कुनै पनि किसिमको आफ्नै व्यक्तिगत समस्याले पिरो थियो आफ्ना सहकर्मी हुनाको नाताले उनी सिद्धार्थबाट केही सल्लाह र केही सानुभूतिका शब्दहरू सुन्ने आशा सँगालेर सिद्धार्थ कहाँ आउने गर्दथे तर सिद्धार्थ चाहिँ प्रायः उनलाई खिसी उडाएर कुरा गर्ने गर्दथे प्रायः उनी भन्ने गर्दथे वजन हल्का मानिसहरू नै हावाको हल्का प्रवाहमा पनि विचलित हुने गर्छन् मलाई हेर्नुहोस् मलाई आजसम्म कुनै पनि समस्याले हल्लाउन मात्र पनि सकेको छैन क्रमले जति जति समय बित्दै गयो सिद्धार्थको सम्पन्नताको आकार पनि फैलिँदै गयो यसैबीच मानिसहरूलाई हेय दृष्टिले हेर्ने र उपहास गर्ने उनको प्रवृत्तिमा अलिकति कमिता आएको थियो तर यसैबीच सांसारिक जीवनयापन गरिरहेका अन्य सामान्य मानिसहरूमा निहित रहने केही न केही सामान्य मनोदोषहरू उनीभित्र पनि समाहित हुँदै गइरहेका थिए मनोदोषे प्रमुख उल्लेखनीय थे निरर्थक में अलझिने जिना मसीना समस्या विचलित होने व्याकुलने तो विचलन अकुललता पलायन के निति मदिरा सेवन करने आदि जी ज उनको संप्रदाय का अन्न मानसभाव्यमंजस्य स्थापित होते गए ते अनुपात में बहुसंख्यक मानस घर में दिनहूं आमंत्रित होने या उनको घरमा आमन्त्रित प्रत्येक मानिसभित्र आ आफ्नो अस्तित्वप्रति अन्धो र गुमनाम हुने गर्दथ्यो अस्तित्वमा आ आफ्नो उपस्थितिको औचित्य पुष्टि गर्नका निम्ति सबैसँग आ आफ्नै किसिमका मनगणन्ती तर्कर हुने गर्दथे सबैसँग नितान्त आत्मकेन्द्रित विचार हुने गर्दथे सबैका जीवन महत्वाकांक्षा र त्यो महत्वाकांक्षा पूर्तिको आशाको प्रतिक्रिया स्वरूप उत्पन्न भएका ऊर्जाबाट सञ्चालित भइरहेका थिए समाजमा आधिकारिक प्रभुत्वशाली बन्ने होडमा जस्तो सुकी मूर्खतापूर्ण क्षुद्रतम कर्म गरेर अगाडि बढ्न पनि उनीहरू तत्पर हुन्थे तर आफ्ना आफ्ना मूर्खतापूर्ण क्षुद्र कर्महरूका वास्तविक परिणामप्रति उनीहरूमध्ये कोही पनि सजग देखिनेनथे सायद त्यस कारण नै होला आ आफ्ना क्षुद्र कर्महरूका उपलब्धिहरूलाई पनि उनीहरू गौरव गाथाको रूपमा अरूलाई सुनाउँथे र देखाउँथे आफ्ना मूर्खतापूर्ण कर्मलाई न्यायोचित ठहराउनका कर्म निम्ति उनीहरूसँग पर्याप्त मनगणन्ती तर्कहरू पनि हुने गर्दथे आफ्ना कुकर्महरूलाई तर्कहरूको आडमा सार्थक सिद्ध गर्ने कलामा सबका सब, सब निपुण थिए यही एउटा कला सिद्धार्थले ती तथाकथित सामाजिक सम्प्रदायका मानिसहरूबाट कहिले सिक्न सकेनन् यद्यपि उनी आफैले पनि अनेकौँ मूर्खतापूर्ण कर्महरू गरिरहेका थिए तथापि आफ्ना ती कार्यहरूप्रति उनी कहिले रमाउन सकेका थिएनन् उनले आफ्ना मूर्खतापूर्ण कर्महरूलाई पनि आफ्नै आत्मा कहिले न्यायोचित ठहराउन सकेका थिएनन् सिद्धार्थले ती मानिसहरूबाट जे जति कुराहरू सिके ती सब अवरोहणमुख कुराहरू मात्र थिए त्यसमध्ये कुनै एउटा कुरा पनि आरोहणमुख थिएन ती अवरोहणमुख कुराहरूलाई सिद्धार्थ घृणा त गर्ने गर्दथे किन कुनी उनी आफै पनि तिनै कुराहरूको दलदरमा दल बासिँदै गइरहेका थिए यो साँझ आमोद प्रमोदका साथ रात बिताइनुका कारण सिद्धार्थ प्रायः बिहान अबेरसम्म थकित र सुस्थ र आलस्यताका साथ ओछ्यानमा पल्टिरहेका हुन्थे प्राय उनी ओछ्यानबाट नउठदैमा कामा समी ल्याएर उनलाई आफ्ना विविध समस्याहरू सुनाउँथे जसले गर्दा उनका प्राय दिनहरू अझ पट्याइराग्दो बन्थ्यो र मन विचलित हुन्थ्यो धेरै हदसम्म कामा मानसिक रूपमा सिद्धार्थमाथि निर्भर हुँदै गइरहेका थिए यो देख्दा उनलाई कामा समयदेखि झोक्स थियो पासा खेल्दा खेल्दै जब उनी हार्दथे प्रायः ठुलो स्वरमा हाँस्ने गर्दथे यसरी हाँस्दा उनको मुहारमा प्रायः जुन सजगताको गहन भाव झल्किन्थ्यो त्यसले गर्दा उनी सामान्यतया अन्य धनाड्य मानिसहरूभन्दा अलिक पृथक छन् भन्ने कुरा चाहिँ पुष्टि हुन्थ्यो अन्यथा प्राय उनी यसरी ठुलो हाँस्वरमा हाँस्दैनथे हाँस्दा हाँस्दै क्रमशः उनको मुहारबाट बिलाउँदै गएको हाँसोको स्थानलाई जुन भावहरूले ओगट्न थाल्दथे त्यस किसिमका भाव प्राय धनाड्य मानिसहरूको मुहारमा बिरलै देख्न सकिन्थ्यो आफ्नै क्रियाकलापहरूप्रति वितृष्णाको भाव र आफ्नै सम्पन्नताप्रति उपहारको भाव आफ्नै यथास्थितिप्रति वैराग्यताको भाव र आफ्नो आत्मालाई आफ्नै पाषाण मनस्थिति र अस्वस्थ विचारले चिथोरिरहेको भाव वर्तमान जीवनमा क्रियाकलापहरूले बन्दै गएका जालोको आवरण र तुवालो बनाउँदै लगेको थियो जुन जालो र तुवलो बित्दो समय सँगसँगै क्रमशः निरन्तर बाक्लिँदै गइरहेको थियो सिद्धार्थको मन मस्तिष्क भावना र विचार साथै समग्र व्यक्तित्व नै त्यही जालो र तुवालोभित्र निसासिएर रुगणाउँदै गइरहेको थियो बित्दो समयको चपेटाले जसरी वस्त्रको आकर्षक रङलाई खुल्याउँदै रैजान्छ वस्त्र मक्किएर जसरी ठाउँ ठाउँमा च्यातिन थाल्छ फाट्न थाल्छन् उद्रिएका धागोहरूले छोडेका डोबहरू अनि दागहरू देखा पर्न थाल्छन् ठिक त्यसरी नै गोविन्दसँग छुट्टिएर आइसकेपछि उनले अवलम्बन गरेको यो जीवन पनि ज्यादै पुरानो हुँदै गइरहेको थियो पुरानो वस्त्र समान नै उनको जीवनको आकर्षण पनि बिराउँदै गइरहेको थियो पुरानो हुँदै गएको वस्त्रमा देखा पर्ने सम्पूर्ण परिणतिहरू सिद्धार्थको जीवनमा देखा पर्दै थिए विद्व पुरानो हुँदै गइरहेको उनको जीवनमा पनि विभिन्न किसिमका दागहरू एकत्रित हुँदै गइरहेका थिए जीवनका सम्पूर्ण सुव्यवस्था नै खुम्चिँदै उत्रिँदै थिए एकताका असत्य र मिथ्या खोजहरूबाट मोहभङ्ग हुनाले परिणामस्वरूप अस्तित्वमा व्याप्त दैवीय आभार सत्यसँग साक्षात्कार गर्ने जुन क्षमता उनीभित्र प्रतिस्थापित भएको थियो त्यो पुनः कतै अज्ञात गहिराईमा लुप्त हुँदै गइरहेको थियो यहाँसम्म कि अचल त उनले आफ्नो जीवनलाई प्रभावित गरिरहेका ती सम्पूर्ण नकारात्मक परिणतिहरूप्रति सजग हुने क्षमता समेत गुमाउँदै गइरहेका थिए एकताका जेतवन कुञ्जलाई पछाडि छोडेर अघि बढिरहँदा उनलाई जागरणको अनुभूति दिलाउन स्वयं उनकै आत्माले मिठो आवासमा निर्देशनहरू दिए थियो त्यही निर्देशनअनुरूप उनलाई जागरण र अस्तित्वमा व्याप्त दैवीय आभाको साक्षात्कार अस्तित्वमै व्याप्त सुखद सत्यानुभूति पनि भएको थियो र ती सब अनुभूतिहरू धेरै दिनसम्म कायमै रहेको थियो तर अब त्यो अनुभूतिको हल्का शेष पनि थिएनन् र अब आत्माको त्यो मिठो निर्देशनात्मक आवाज पनि पूर्णतः मौन भइसकेको थियो सांसारिक जञ्चालहरूमा पूर्णतह जिसकेका थिए तुच्छ कुराहरूमा आश्रित भ्रामक खुसी लोलुप्ता आफ्नै व्यक्तिगत भौतिक लाभबाहेक अन्य सत्योन्मुख कार्यहरूप्रति के अकर्मण्यता केवल आफ्नै स्वार्थप्रति अन्तो लगाव र अन्धाधुन्दा सम्पत्ति सञ्चय गर्ने प्रवृत्ति आदि कुराहरूले ग्रस्त मनोवृत्तिलाई विगतमा उनी घृणा गर्ने गर्दथे आज यिनै सम्पूर्ण मनोवृत्तिहरू उनको व्यक्तित्वको अभिन्न अङ्ग बनिसकेका थिए तमाम वैभव संपत्ति और संपूर्ण कुरा उनके आधिपत्यता विगत का वर्ष हु में उल को रूप में लिनेब क्र उ तटस्थ द्रष्टा को भावले हेने कदे तर अब तीन सब क्रा जटिल निर्वाह कर बाध्य बंधन में पिणत भैस अब तीन सब कुछ उतरी जकड़ी सकता थे कि अचे उनका प्रत्येक कर्म हरेक परिणाम आपने पक्ष में हो रात्मक होने अट्ठाग्रह प्रेरित हो वर्षौ पहले जुन दिन उनके पाशा खेलने अकड़ा में पहले पाइलू टेक थे तई प्रथम पाइलू थियो उनको पतोन्मुख यात्रा को घुमा बाटो में अगड़ी बढ़ने सिलसिला जुन बेला उनके श्रमण प्रवृत्ति त्यागने संकल्प करे बेलादी पैसा रगहना आर्जिने मोह को कारण उन्नी पशाप्रति आकर्षित भे तर प्रारंभ का उनको मन में आपूली जित्न नपर्ने हटाग्रह होने गदन थे पासा त्यो परिवेशमा सामान्यतया मानिसहरूले मनोरञ्जनका रूपमा खेल्ने गरेको एउटा साधारण खेल थियो उनी आफू पनि पासा खेल्नुलाई एउटा साधारण खेलको रूपमा लिने गर्दथे तर अत्यन्त सजगताका साथ खेल्नुका कारण उनी प्राय जित्ने गर्दथे तथापि अत्याधिक पैसा जित्दै जाँदा केही समयपछि उनको खेल्ने शरीरमा पनि परिवर्तन आउन थालेको थियो सजगता को सट्टा उन लापरवाही का साथ खेल ठीक खेले प्रत्येक खेल को परिणाम उनको पक्षमें होने यो हट से उनके उनको मन पुराना में कई अनुभवी पुराने जुआड़ी समेत उन्नीस खेलने दुस्साहहस करने सीचा ताए उ जुआड़ी मनोवृत्ति को दाश बनी सक परिणामत उनके जुआ में कैयों पैसा रर्बाद करे व्यापारी सम्प्रदायका अन्य धनाट्य व्यक्तिहरूमाथि प्रभुत्व जमाएर उनीहरूको स्तरलाई कमजोर सिद्ध गर्न र उनीहरूका निम्ति आफूभित्र रहेका उपहासपूर्ण भावनाको सार्थकता सिद्ध गर्न जुवाभन्दा सुगम उपाय उनले पैलाउन सकेका थिएनन् यी दुर्भावनाले अभिप्रेरित भएर कृणा उत्तेजना र उपहासको भावनाहरू मनमा सङ्घालेर उनी अधिकाधिक पैसा दाउमा थाप्ने गर्दथे उनी कहिले हजारौं जित्थे त कहिले हजारौँ हार्थे पनि कहियौँ पल्ट त उनले आफूले सङ्कलन गरेका सम्पूर्ण पैसा घरगहना गर लगायत घरसमेत पनि हारेका थिए पछि पुनः जितेका थिए यसरी उनको हार्ने जित्ने श्रृङ्खला निरन्तर चरि नै रहेको थियो निरन्तर सामना गर्दै जाँदा मानिसलाई व्याकुलता र बिचलित मनस्थितिको पनि नशा लाग्दो रहेछ जुवा खेल्दा उनको मन मस्तिष्कमा जुन किसिमको विचरण उत्पन्न हुन्थ्यो जुन किसिमको पीडादायक व्याकुलता महसुस हुन्थ्यो त्यो विचरणले उत्पन्न गर्ने उत्तेजनाको समेत उनलाई नशा लागिसकेको थियो किनकि त्यो व्याकुलताप्रति उनी बसीभूत भइसकेका थिए त्यसैभित्र उनी एक किसिमको आनन्द पनि पाउँदै थिए साथै जुवा खेलिरहँदा उनलाई आफू वरिपरिका मानिसहरूमाथि प्रभुत्व जमाउनका निम्ति उनी क्रियाशील रहेको महसुस हुन्थ्यो उनका लागि सम्पत्तिको तृष्णा मेट्न र निरस जीवनमा रस भर्नका लागि जुवा एकमात्र उपाय भनेको थियो यसर्थ उनी आफ्नो त्यो विचलन त्यो व्याकुलतालाई निरन्तर कायमै राख्न प्रयत्नशील थिए खेल्दा खेल्दै जब उनी टाट पल्टिन्थे तब पुनः गएर आफ्नो व्यापारिक कारोबारमा संलग्न हुन्थे र उनका पुराना ऋणीहरूलाई खोजी खोजी आफ्नो सामाव्याज फर्काउनका निम्ति दबाब दिन्थे र पैसा सञ्चय भएपछि पुनः धनाढ्य जुवाडीहरूको अखाडामा प्रभुत्व जमाउन आइपुग्थे जुवामा अत्याधिक हारका कारण उनी उनीभित्र उत्पन्न उनी हुने काली लाग्दो व्याकुलता माझ पिल्सेका उनको मनस्थिति उनको बेस्यागामी प्रवृत्ति जाँडरक्षीको अत्याधिक सेवन यी सम्पूर्ण कुराहरूको दुष्परिणामस्वरूप उनीभित्र अन्य अनेकौं मनोविकृतिहरू जन्मिसकेका थिए अब उनीभित्र विगतका जस्ता धैर्य ऋणीहरूप्रति सानुभूतिको भावना गरिब र दरिद्रहरूप्रति उधार भावना अभावग्रस्त मानिसहरूलाई केही दिउँ भन्ने भावना शेष पनि बाँकी थिएन प्रारम्भका दिनहरूमा उनी जुवा खेल्दा होस् वा व्यापारिक कारोबारमै होस् फल को हटी अपेक्षा बिना नत्यंत सहज एवं सरल भावना का साथ क्रियाकलाप में आबद्ध होने कद तर अब उनको मनस्थिति त्यो रहे अच्छे उन्नी सपना में समेत केवल पैस आर्जिने सूत्र पैरना में तलिन रहे दुःख स्वप्नाहरूले अठ्याएका निद्रावस्थाबाट जब युजेर आफ्नो शयनकक्षमा राखेको ठूलो ऐना समक्ष उभिन पुग्थे वृद्धावस्थाको कारण निस्तेज र कुरूप हुँदै गइरहेको मुहारमा दिनहुँ प्रगाड हुँदै गइरहेका चाउरी आफ्नै कुकर्मका कलङ्कहरू प्रतिबिम्बित भइरहेको देख्दथे त्यो बेला उनी आफ्नै त्यो प्रतिबिम्बको सामना गरिरहन सक्दैनथे यसर्थ आफैलाई छल्नका निम्ति पुनः जुवाको अखडा त्यही मधुशाला त्यही वेश्यालय र ती तमाम व्याकुल मनस्थितिको जननी परिस्थितिमाथि आश्रित हुन पुग्थे वृद्धावस्था अवतरित हुँदै गइरहेका कारण उनी प्रायः अस्वस्थ रहन थालेका थिए हमेसा रहेर आफ्नो यथास्थितिको सामना गरिरहनु उनी असक्षम हुँदै गइरहेका थिए यसर्थ प्राय रक्सीको नशामा डुबिरहन मन पराउँदथे कमलाको भव्य महलको पछाडि विशेषतः प्रेमालाभ गर्नका निम्ति बनाइएको सुन्दर बगैँचाको एक छेउमा रहेको आफको घना रुखाउने बसेर सिद्धार्थ र कमला आफ्नो जीवनको विविध प्रसंगका बारेमा कुरा गरिरहेका थिए कमलाको आवाजमा अत्यधिक गम्भीरता थियो तर उनी आफ्नो गम्भीरता मानसिक पीडा र थकाइलाई लुकाउने असफल चेष्टा गरिरहेका थिइन् त्यसै बेला उनीहरूका बीच भगवान् बुद्धको प्रसङ्गमा कुरा भइरहेको थियो भगवान् बुद्धको बारेमा कमलाले व्यक्त गरेकी उत्सुकता अनुरूप सिद्धार्थ तथा प्रभावशाली व्यक्तित्वको सन्दर्भमा विभिन्न कुराहरू बनिरहेका थिए उहाँको आँखामा प्रतिबिम्बित हुने गरेका गहन भाव उहाँको ओठबाट प्रस्फुटन हुने प्रत्येक शब्दहरूले प्रदान गर्ने शान्तिको अनुभूति उहाँको मिठो मुस्कानमा समाहित सम्मोहन उहाँले प्रयोग प्रदान गर्दै आउनुभएका शिक्षाको गरिमा यसका साथै उहाँका प्रभावकारी व्यक्तित्व कारणले विविध पक्षहरूका बारेमा उनीहरू दुवैका बीच लामो समयसम्म कुराकानी भइरहेको थियो त्यसै क्रममा लामो सुस्केर हाल्दै अति गम्भीर आवाजमा कमलाले भनिन् कुनै दिन सम्भव भएसम्म यथाशीघ्र म मेरो यो सम्पूर्ण सम्पत्ति उहाँलाई अर्पण गर्नेछु र उहाँको शिक्षाको अनुसरण गरेर उहाँको अनुयायी बन्नेछु यो वाक्यको तक्षण पश्चात् कमलाले अति उत्तेजित भावका साथ सिद्धार्थलाई अङ्गालोमा अठ्याएकी थिइन् शरीरले क्षमता गुमाउँदै गइरहे तापनि वर्षौं वर्षको का अभ्यासका कारण मन र मस्तिष्क यौन क्रीडाका निम्ति लालायत हुनु स्वाभाविक कुरा थियो यही लालसा पूर्तिका निम्ति शिथिल हुँदै गइरहेका आफ्ना सम्पूर्ण यौन ऊर्जालाई एकत्रित गरेर उनले सिद्धार्थमाथि पोखिने शक्तु चेष्टा गरेकी थिइन् सम्भत जीवनको अन्तिम पटको यो क्रीडामा शेष रहन गएका सम्पूर्ण यौनान्दको निचोडलाई उनी एकसाथ अनुभूति गर्न चाहन्थेन् तर यस पटको उनको यो क्रीडाको चेष्टाभित्र यौन उत्तेजनाका साथसाथै हृदयमा पीडा र आँखामा आँसु पनि थियो सिद्धार्थले तमाम यौनानुभूतिहरू र मृत्यु यो समानुगमनको स्थिति योभन्दा पहिले यति स्पष्ट रूपमा अनुभव गरेका थिएनन् त्यसपछि उनी कमला नजिक पल्टेका थिए कमलाको मुहार उनको दृष्टिको ठिक अगाडि थियो त्यसबेला उनी पहिलोपटक कमलाको आँखामा जीवनको सन्ध्याकालको चालक देख्दै थिए अनि कमलाको ओट र आँखाका किनारमा देखा पर्न थालेका चौरीमा शिष्य ऋतुका पजरसँग सम्बन्धित विरहका गीतहरू अङ्कित हुन थालेका थिए सिद्धार्थको आफ्नै पनि चार दशक लामो जीवनले वृद्धावस्था आगमनका थुप्रै सङ्केतहरू दिइसकेका थिए उनका केसहरू पनि फुल्न थालेका थिए कमलाको सुन्दर मुहारमा थकाइरो उदा सिकानेको भावहरू अङ्कित थिए जीवनमा उनले जुन मार्गलाई अवलम्बन गरिन् त्यसको कुनै सार्थक गन्तव्य थिएन प्रामक उपलब्धि र ती उपलब्धिहरूबाट प्राप्त हुने क्षणिक खुशी यी सब कुराहरूको परिणत यही हो सायद थकाई उदासी र अव्यक्त पीडाहरू यद्यपि अझै पनि परिस्थितिबाट पलायनका उपायहरू पैलाउँदैछन् थल्किँदै गइरहेको उमेर र जीवनको शिशिर ऋतुका उराख लाग्दा र अन्तत्वगत मृत्यु यी कुराहरूबीच अझै पनि जागरणको अभिपसा पलाएको देखिँदैन यिनै सोच्दा सोच्दै सिद्धार्थले लामो सुस्केर हालेका थिए र मनमा अनेकौं रहस्यमय पीडा र व्याकुलतालाई समेटी कमलालाई त्यही बगैँचामै छोडिउने त्यहाँबाट गएका थिए शो� श्रुति सम्वेकमा अहिले हामीले सुनेको भाषण हरमन हेस्यको उपन्यास सिद्धार्थको भाषण हो यो भाषणसँगै आजलाई श्रुति सम्वेकबाट विदा लिँदैछौँ अर्को साता हामी सिद्धार्थको अर्को श्रृङ्खला लिएर आउनेछौँ त्यसअघि शुक्रबारको श्रुति सम्वेगमा उपन्यास लिखेको भाषण हुनेछ तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिली विदा चाहन्छौँ